को सङ्कालु को मयालु चिन्न नसकेर कुन पिँढालु कुन हो आलु चिन्न नसकेर हेरिरहन्छ सिंहदरबार सधैँ निहालेर हेरिरहन्छ सिंहदरबार सधैँ निहालेर भ्रष्टाचारी कुन हो तालु चिन्न नसकेर को सङ्कालु को मयालु चिन्न नसकेर नेपालीको दर्जा दिए विदेशीलाई पनि कुन हो लालु कुन हो कालु चिन्न नसकेर को सङ्कालु को मायालु चिन्न नसकेर कुन पिँढालु कुन हो आलु चिन्न नसकेर कसो मुठु सातिएछ नखर मौलीसँग कसो नखर मौलीसँग कुन मैतालु कुन होचालु चिन्न नसकेर को सङ्कालु को मायालु चिन्न नसकेर कुन पिँढालु कुन हो आलु चिन्न नसकेर निकै नै गम्भीर अनि विचारपूर्ण गजल सँगसँगै आजको कार्यक्रम रङ्गमञ्च सुरु भइसकेको छ र यस गजलको निम्ति म हेरिसबर्गमा बसोबास गर्दै आउनुभएका अभि अधिकारीज्यूलाई हृजदेखि नै धन्यवाद दिन चाहन्छु श्रोताबेन तपाईँहरूलाई म फेरि पनि स्वागत गर्न चाहन्छु तपाईँ अहिले सुन्दै हुनुहुन्छ अनलाइन रेडियो मा, मा, प्रस्तो प्रस्तो रेडियो गधुली र रेडियो गधुलीमा म रङमशी लिएर हरि तपाईँहरूको समक्ष तपाईँहरूकै प्रस्तुतिहरू प्रस्तुत गरिरहेको छु हामीलाई हाम्रो रेडियोको वेबसाइट डब्लु डब्लु डब्लु डट गधुली रेडियो डट कम मार्फत ट्वेन्टी फोर सेभेन अनलाइन सुन्न सक्नुहुनेछ र साथसाथमा तपाईँ नेपाली एप एप डाउनलोड गरी हमीलान सकू र कार्यक्रम रंगमंच को अच्छे जानकारी चाहूँ भो फेसबुक पेज रंगमंच लाइक कर होला कार्यक्रम रङ्गमञ्चमा समाजमा रहेका विभिन्न भी कला कसम अनि कार्यक्रम रङ्गमञ्चमा तपाईँलाई फेरि पनि स्वागत छ आज हामीसँग क्यानाडामा रहेको हट नम्बर वान वान प्रोडक्सन हाउसका डिरेक्टर कृष्ण बरालजी हुनुहुन्छ हट नम्बर वान वानले आजसम्म थुप्रै सर्ट मुभिजहरू बनाइ अनलाइन रिलिज गरिसकेको छ यो के गर्यो तिमीले र भए जस्ता सर्ट मुभिज र अरू थुप्रै म्युजिक भिडियोहरू दर्शकबीच लोकप्रिय बन्न पुगेको थियो आउनुहोस् कृष्ण बरालजीलाई स्वागत गरौँ कृष्णजी तपाईँलाई कार्यक्रम रङ्गमञ्चमा स्वागत छ त्यही भयोमा ठाउँमा परियो होइन र उहाँ म फेरि पनि दोहोऱ्याउन चाहन्छु हट नम्बर वान प्रोड़क्शन वान प्रोडक्सन हाउस क्यानाडामा रहेको जसमा चाहिँ कृष्ण करालजीले निकै नै मुभिजहरू डिरेक्ट गरिसक्नु भएको छ र कृष्णजी हट नम्बर वान ओ नी, वान भोटकरीमा चिनाउनु पर्दाखेरि तपाईँ के भन्नुहुन्छ हट नम्बर वान भनेको चिनाउनु पर्दाखेरि चाहिँ अब नामबाट पनि एडभाइस्ट गर्थ्यौँ नि त्यसैलाई लिएर हामीले नाम राखेको छौँ हाम्रो प्रोडक्सन कम्पनीको अनि त्यो बाइक त अरू त्यस्तो सिग्निफिकेन्स केही पनि छैन नाममा बट अगेन इट्स अनिस प्रोडक्सन होइन यसलाई हामी कसरी हुन्छ पछि बिस्तारै क्रोइटेट टु टेक इट टु द युएस अथवा जता पनि साथीहरू हुन्छन् जता पनि ट्यालेन्ट छ होइन सबैजना मिलेर कसरी हुन्छ बुटिनिस प्रोडक्सन हजुर र हट नम्बर वान वान चाहिँ केही भुटानी युवाहरू जुटेर तपाईँहरूले सुट जुन सुरु गर्नुभएको थियो र त्यसमा तपाईँहरूले सर्ट मुभिज जब रिलिज गर्नुभयो धेरै मान्छेहरूले निकै मन पराएका थिए तपाईँ यो कुरालाई चाहिँ कस्तो तरिकाले लिनुहुन्छ फर्स्ट अफ के अरे काम गरिसकेपछि दोस्रो कुरो अब फिल्मले हामीहरूको लाइफलाई कसरी एफ्याक्ट गर्छ कसरी चेन्ज गर्छ अथवा हुन्छ एउटा कल्चर कसरी क्रिएट गर्छ कुनै पनि हाम्रो फिल्मले हाम्रो बोटिनिस अडियन्समा कुन कुनै पनि वेमा एफ्याक्ट गर अथवा कुनै पनि वेमा कम्युनिटीलाई अपग्रेड गर भने चाहिँ त्यो अझ बिग अचिभमेन्ट जस्तो लाग्छ अनि हजुर मैले पनि तपाईँहरूको चलचित्रहरू हेरेको थिएँ र त्यसले चाहिँ हाम्रो जाने जुन अडियन्स छ उनीहरूको मन छुन पुगेको थियो त्यस कारणले होला निकै नै मान्छेहरूले प्रशंसा पनि गरेका थिए र कृष्णजी तपाईँलाई अर्को प्रश्न राख्न चाहन्छु हालचालै रिलिज भएको एउटा म्युजिक भिडियो थियो र त्यसको बारेमा थोरै जानकारी दिनुहोस् न हेरिक राईको उहाँले उहाँको सोर स्वर शब्द र सङ्गीतमा भनेको आल्बम हो त्यसमा चाहिँ अब त्यो आल्बममा जति पनि गीतहरू छ नि सबै भेराइटिज छ क्या एकदमै राम्रो भेराइटिज छ पप पनि छ लोक पप पनि छ अनि ऱ्याफ सङ्ग पनि छ लभ सङ्ग्स पनि छ सबै किसिमको सङ्ग्सहरूको सम्म्रिश छ क्या एकदमै राम्रो अनि नाम पनि एजुकेन एजुकेन्सी ब्याचलर्स होइन एकदमै हजुर र हड नम्बर वान वानले चाहिँ मुभी मात्र नभएर म्युजिक भिडियो पनि बनाएको पाइन्छ जस्तो कि अहिले एउटा कुरा गरिहाल्नुभयो र अब आउँदो फ्युचर प्लान चाहिँ के के रहेको छ त हट नम्बर वान वानको पुण पुण ज़ा ज़ा ए हजुर हजुर र कृष्णजी तपाईँलाई अन्तिम प्रश्न रहेको छ रङ्गमञ्च सुनेर रा बसिरहनुहुने श्रोताहरूलाई र सम्पूर्ण हट नम्बर वान वान, वान चिन्ने या नचिन्ने दर्शकहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ यदि तपाईँहरू अहिले रङ्गमञ्च सुन्दै हुनुहुन्छ भने मेरो साथीको सो हो हरिको सो हो सुनिदिनुहोस् माया गरिदिनुहोस् अनि हटनम्बर बनाउनको बारेमा भन्नुपर्दा चाहिँ हामीहरू अहिले रिसेन्टली खासै हामीले कुनै पनि प्रोजेक्ट गरिरहेका छन् अस्ति हाम्रो तिहारको सङ्ग पछाडि हामीहरूको लेटेस्ट रिलिज भनेको आँखा आँखा सङ्ग हो हटन बनाउन हामीले एपड ड्रिम मिलेर बनाएको थियौँ युएसमा त्यस अहिले अनगोइङ प्रोजेक्ट केही पनि छैन बट हामी कुनै फ्यु कमेडी स्केचेस अथवा केही म्युजिक भिडियोहरू बनाउने सल्लाह भइरहेको छ या हामीलाई फलो गर्नुहोस् हाम्रो फेसबुकमा हामीलाई सब्सक्राइब गर्नुहोस् युट्युबमा फ्युचर अपडेटको लागि र अन्त्यमा जो काम तपाई लगायत सम्पूर्ण हड नम्बर वान, वान का मित्रहरू गरिरहनु भएको छ त्यो एकदमै पूर्ण रहेको छ र यसले चाहिँ भुटानी समाजमा भएका आउँदा भाइबहिनीहरूलाई आफ्नो कला र प्रतिभा कसरी बढाउने भन्ने ज्ञान दियोस् भन्दै म आजको यस कार्यक्रममा तपाईँ आइदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु हजुर हामीसँग हुनुहुन्थ्यो हट नम्बर वान वानको डिरेक्टर कृष्ण बरालजी उहाँलाई आफ्नो काम यसरी नै अगाडि बढाउँदै जानुहोस् र भविष्यमा पक्कै पनि तपाईँले सफलता चुम्नुहुनेछ भन्दै फेरि पनि म उहाँलाई धन्यवाद दिन चाहन्छु र यसका साथसाथै रेडियो बुली सुन्नुहुने सम्पूर्ण श्रोताहरूलाई हामीलाई माया दिनुभएकोमा धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु कृपया तपाईँको माया सदावार यस्तै नै रहोस् भन्दै उहाँहरू बिदा हुन चाहन्छु हवस् त धन्यवाद